नमस्ते सबैलाई शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको साठी भागमा यहाँहरूलाई स्वागत गर्छु म नारायणी खड्का नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो म भनिहालौँ है त नाटक हेर्न ना जाने नवीन दाईको मात्र योजना थिएन लाइब्रेरी प्रोजेक्टमा सहभागी सबैको थियो तर मिलनले यसलाई अर्कै तरिकाले लियो यो कुरा वर्षालाई चित्त बुझेन ऊ कुरा गर्दा गर्दै निस्केर हिँडी अर्कोतर्फ पवित्रा भाइसँग खुल्न खोज्दैछ तर के सन्तोष पनि पवित्रासँग उत्तिकै खुल्ला त उता फेरि वर्षाको बेथा छुट्टै छ माया पनि छ रिस पनि छ असन्तुष्टि पनि छ साराले सम्झाउन त खोज्छे तर वर्षाको चित्त बुझ्न साराले सम्झाएर हुँदैन अब के होला त तिमीलाई प्लेटसित रिस उठेको हो कि चम्चासित पर्छ कति साह्रो बजाएको क्या होइन हुन्छ भोक लागेर आएको भन त त्यसमा पनि सुटेको तिमीलाई भन नि किन्न आएको खासमा चाहिँ त्यो बसन्त दाइ र म अस्ति सँगै आउने कुरा भएको थियो अनि फेरि म सङ्गठनको कामले एउटा दाइलाई भेट्न गएको थिएँ ट्युमा सुवासदाई के त तिमीले निचिन्छौ नि आउँदा आउँदै ढिला भयो अनि मोबाइल पनि चार्ज सकेर अफ भयो अनि त्यही भएर पाइएन नि ढाँटिरा त होइन नि किन ढाँट्ने हो र तिमीलाई नाटक नजाने हो भने सबभन्दा पहिला भन्ने मान्छे म यो अब अब आफै आउँदिनँ त अनि प्रकृतिको रूपा चाहिँ किन नाका निम् उनीहरू किन्नु नआका त मलाई के तिमीले सोधेनौ सोधे बिर्स्यात्रो प्लान बनाएर किन ढाँट्ने होला कि नवीन्दा कस्तो रिसाउनु भयो मसँग के भनेर चङ्केर ठुल्ठुलो कुरा गर्ने पनि त नआउने पनि त्यही त्यही त हो तिमीहरू नआएर डिनर नै गयनौ नि हामी झम थकाली खाना खाने भनेर त्यत्रो प्लान गऱ्यो अर्को दिन जाउँलाई नि त थकाली मात्र खाने गरी गाउँको गयो नवीन्दाले मरे पनि लानुहुन्न फकाइहाल्छु नि फकाइहाल्यो नि जाने नै भयो भने पनि म त आउँदिन पालि किन बदलाले होइन कतै कतै त म नगयो नि भइहाल्छु नि सटाएर हानेको होइन भनेको कहाँ हुन्छ त त्यसरी अब तिमी त आउनु परिहाल्यो नि यसो आउनुभयो जस्तो छ म गएँ ल बोलाए पनि भइहाल्नु किन अब सोधौँला भनेर अस्ति भेट्यो कि भेटेन तिमी जस्तो अरूलाई विश्वास नगर्ने होइन कि ओहो मैले कहिले विश्वास गरेको छैन र ल त्यहाँ बाहिर अरू दायाहरू हुनुहुन्छ कि हिँड त तिमी पनि भो म नजाने चम्चा बजाएर बसिरहने त होला नि ल ल एक्लै आइना आइना जाऊ तिमी नवीन दाई आउँछु भन्नुभएको छ जाऊ ल ल त्यसो भए म भागेँ फेरि गाडी खानुपर्छ चिम्प रहेछ अर्काको दु खमा त खुसी भइहाल्छ नि ओ है कहाँ पुगेको आएको छ त्यो अस्तिको कुरो बाँकी छ कि तपाईँ नआउने म आउँदिन तर मैले यस्तो कुराहरूमा मेरो उपस्थिति बिस्तारै कटौती गर्दै जा भनेको होइन ल ल दाई त्यसो भए म अहिले हेरेँ कुरा गरौँ लै त तिमीले त खाइसकेछौ त अँ अँ भोक लगायो अनि खायो भने त मेरो त भन्दैछौ नि अँ अघि नै भन्दा मगाइदिने हो हुन्छ फेरि रहेछ मगाइदेऊ नि त हिजो बेलुका अल्छी लागेर है भातलै नखाए सुते त्यस्तो भोक लागेछ थुप्का भनेको थिएँ नि मैले अघि नै लगाइदिनु है के अरे के अरे के अरे फेरि भन त के कि <laughs> <की बाल? laughs> थु, <laughs> हो.. होइन त्यही त भनिरहेको छु त भन्छ अनि खाना चाहिँ किन नखानु भएको नि त्यो लाइब्रेरीको कामले दिन के दिनभरि थाकेको थिएर गएको त्यत्तिकै सुति बिहे गर्नु कि दायो अब तपाईँ किन चला यसरी भनेर होला होइन होइन भाउजू पनि हुनुभयो भने तपाईँलाई काम सेयर हुन्छ तपाईँ थाक्दा उहाँले उहाँ थाक्दा तपाईँले अब त उमेर पनि त भयो क्या अरे अलि नुन टाढो रहेछ बिहा सियाएको कुरो छोडिदेऊ अहिले बिहा भनेको यही नुन चरेको थुक्पा जस्तै होइन पानीदेखि थप्न नमिल्ने यत्तिकै खान नि न चर्कै चर्को अँ होला खुबा सबै मान्छे खान नसकेर बसि त रहेछन् कसरी खाइरहेछन् त खानालाई थाहा हुन्छ नि बर्षा छालामा भोक लाग्छ नयाँ मगाउनु उत्तिकै समय लाग्छ खर्च लाग्छ फेरि नयाँ पनि पहिलाको जस्तै नुनचरको हुन्न भन्ने चाहिँ के ग्यारेन्टी छ आफ्नो हेर्ने तरिका हो दाई नुनै चर्को बन्द त फाइदा छ नि तिर्खा लाग्छ पानी टन्न खाइन्छ झनहेल्दी भइन्छ नि तिमले भनेको कुरो बेठिक त होइन पर्छ तर यो तिर्खा भन्ने कुरा छ नि बहुतै खतरनाक पानी पानीसम्मको लाग्यो भने त ठिकै छ को फ्यान्डाको लागिदियो भने त झन् बर्बादको हुन्छ नि अँ त्यो पनि त सबै मान्छे हेरी हेरी त हो नि नत्र कोही नुन थपेर किन खान्छ त अनि खान्छ नि प्रेसर लो भएकोहरूले मजाले खान्छ नि <laughs> आफू त सानैदेखि हाई परियो जे भने नि दाई एकपल्ट गर्न परिहाल्छ अब त तपाईँको मास्टर्स पनि सकिहाल्यो बिहा गर्नु कि त गरौला नि बिस्तारी के हतार भयो होइन आज अचानक तिमीलाई मेरो बिहाको रहर कसरी चल्यो लाग्छ नि बहिनीलाई दाईको बिहान रहर के ठुलो कुरा भएर खाउँलाई नि त एकदिन सुतुक लिएर भाग होला क्यारे मैले ए ठिक्क त पारिसक्नु भएको उसो है छैन हो छैन जागिर सागिर छैन राजनीति भनिएको छ कसले पत्याउँछ क्या मलाई बल्ल त मास्टर्स सक्यो अब खाने नि जागिर खै के हो के कहिले जागिर खाने हो कहिले कमाउने हो कहिले ऊ बोलाउने हो साँच्चै तपाईँको मास्टर्स किन ढिला भएको हो सरासर गर्नु भएन होइन नि दुई वर्ष जति लस गरेन मैले बिचमा अल्लाले ठिटो राजनीति भनियो दगुडियो विषय लाग्यो दुई वर्ष यत्तिकै लस भयो अहिले पछि त लाग्छ के गर्नु जे पनि पहिला त अब आफ्नै दुनो सोचाउनु पर्ने रहेछ हेर्नुपर्छ पहिला आफू नबनी अरू बनाउँछु भनेर हिँडेर हुन्न रहेछ त्यति बेला ठुला नेताको पछि लाग्न पाएपछि के के न ठुलो मान्छे भइन्छ जस्तो भयो पढाइ पुरै बिगारियो मुलाहरूको हैसियत आज आयो किन भाइ के भएर के भएन त्यस्तो त तिमीसित कुरोमा कुरो चल्ला भनेको नि तिमी चाहिँ त्यही भएर पहिला पढाइ अनि बल्ल अर्थोक अर्थोक फेरि जे पनि हुनसक्छ नि राजनीति मौज मस्ती लभसअप पनि लभसप जोड्न त तपाईँ कहिल्यै बिर्सिनुहुन्न है मन खाएर भनेको नि अरूलाई मैले त्यसै भन्दै हिँड्छु त यो सबै कुराहरू साँच्चै तपाईँको गर्लफ्रेन्ड छैनन् र भनेर यिनले फेरि बोले किन छैनन् र होइन दाईलाई के देख्यो कि तिमीले राज्य सम्हाल्नै देख्छौ कि अब मलाई <laughs> काम नी। नी के काम हुनुहुन्छ त नि उमेर नि त अब राजा सम्हालेको जस्तै आउनुभएको कि हो खिस् हो खिस् तिमी त बुढो हुनु क्या अरे कहिले पनि भनेपछि तपाईँले नै अक्सेप्ट गरिसक्नु भयो होइन बुढो भइसकेको कुरा चाहिँ म साँच्चै बुढो हुनु नहुनु एक ठाउँमा छ तर यिनीहरूले भन्दा भन्दा चाहिँ मलाई आफैलाई बुढो भन्न चाहन्छु त्यही घाममा राख्न एकछिन तातिन्छ नि अरू के हुनु र तिनवटा घरका लुगा धुन्थे पोसा लगाउँछ क्यार थियो अर्काको ससनी लगेर बस्या छ महिनाको एकपल्ट आउँछ यसले दुःख गरेर कमाएको पैसा लैजान्छ अनि झाड खान्छ अनि यो दिदीले नदिएर के गर्नु त नत्र पिटिहाल्छ अस्ति नै पिटेर टोल टोलभरिका मान्छे जम्मा भाथे के अरे जम्मै शरीरभरि निलडाम लिएर आइथे काममा आउँदा पनि बिचरा कस्तो बदमास त त्यसलाई त पुलिसमा लगेर कम्प्लेन गरेर थुनिदिनु पर्छ नि लगेका पनि त उन्नी लान त दुई चार दिन बस्यो जेलको भात खायो निस्कियो मम्मी त्यो दिदीको छोरालाई हामीले पढाइदिऊ न हुन्न दिन्छु त पैसा छुट्टै छोरालाई पढा भनेर मैले यो दिदी बरु हाम्रै घरमा बस्दा हुन्न मम्मी भने जस्तो सजिलो त कहाँ हुन्छ र तेरा अङ्कलहरू सम्पत्तिमा आँखा गाडेर बस्या छन् केले पाल्छस् तिनीहरूले किन गाड्नु नि हाम्रो सम्पत्तिमा गाडी भैन्ज्याल सबै डराउँथे अब मलाई कसले टेर्छ र तँलाई पुलिस चौकी चौकी भेट्न जानुपर्छ अनि हेपिहाल्छन् नि ओहो म त तरकारी लिन जानु छ यति दिउँसो साँझ साँझ गयो हुन्न हुँदैन हुँदैन यति बेलै जानुपर्छ म पनि जान्छु नि त बाइकमा जाम भो बाइकमा हिँड्नुहुन्न मलाई यो चिसोमा त्यही पनि तरकारीै छ त अस्ति मात्र ल्याइस होइन फलफुल सलफुल सकिया छ ल्याउनु पर्यो ल त घरमै हुन्छस् नि म त्यही तिन बजीसम्म आइहाल्छु नि लो, फोन लाने बिर्सेस युवराज अंकल ने कैसो फे मैसेज करीसो हजर हिड़ी कि मीन आमी क्या गईस हर तपाई कि आमा कहाँ गएकी हुलिन्त था पाउनको लागि सुन्न नभोल्नुहोला चौबाटोको नयाँ अंक यस साँच्चै हामीले नाटक रेकर्ड गर्दाका केही रमाइलो क्षेणहरू एसे नाटकको अन्त्यमा समावेश गरेका छौँ है तपाईलाई आजको अंक कस्तो लाग्यो हामीलाई ले प्रतिक्रिया लेखेर पठाउनुहोस् हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कम ट्विटरमा ड्रामा र शैली हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू सदिन लुइटेल प्रतिभा चन्द अभय आरदेवकोटा दुर्गा कार्की र बोहरालाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म बिदा हुन्छु आफ्नो ख्याल राख्नुहोला पानी, पानी, पानी, पानी, पानी। पानी। पानी पानी। को मकै त यति हो नि ल्याउने उत भयो अलिकति नुन एकदम ताठो रहेछ अलिकति नुन नि एकदम टाढो रहेछ हेर्नु यसको भाषा यो दुईजना उतै गरेर पढाए पढाए के जतातिर भन्ने हुन्छ क्या ततिर है मेरो चम्चा नै आइरहोस् है मेरो नजिकबाट अन्त भनेपछि तपाईँले नै अक्सर गरिसक्नुभयो होइन बुढो भइसक्यो कुरा चाहिँ म साँच्चै बुढो नहुनु त्यतिका खिसोिसोबाट गरौँ पहिला आफू नभनी अरू बनाउँछु भनेर हिँडेँ अघि पढेको होइन मैले यो किन पिर्सिरहेको छु त्यो त हुनर रहेछ बुझ्यौ हाम्रो <laughs> सम्पत्तिमा किन आँखा गन् तिनीहरूले सम्पत्ति देखेपछि शिवजीका तिन नेत्र सन्त